नमस्कार अार्दिक स्वागत है स्वा कार्यक्रम नारी सरोकार में प्रवृिधि कक्ष में हम रिजन रथ में छू साथी म समझना कार्यक्रम नारी सरकार लिएर हामी हरेक हप्ताको बिहिबार बिहान सातदेखि करिब करिब आठ बजेसम्म उपस्थित हुने गर्दछौ कार्यक्रम नारी सरकार तपाईँ यति बेला रेडियो अर्पण एक सय चार थप्लु पाँच मेगाहरूसँगै इन्टरनेट लाइनमा पनि विश्वको जुनसुकैको नाम सुन्न सक्नुहुन्छ कार्यक्रम नारी सरकारमा हामी नारी सम्बन्धी विविध जानकारीहरू राख्ने गर्दछौ विभिन्न क्षेत्रमा घटेका नारी हिंसा सम्बन्धी घटनाहरू विभिन्न क्षेत्रमा महिलामाथि गरिने दुर्व्यवहार र सामाजिक सांस्कृतिक आर्थिक अनि विभिन्न क्षेत्रमा महिलाहरू पछि परेका कुराहरू हामीले कार्यक्रममा प्रस्तुत गर्दै आइरहेका छौ साथै कार्यक्रममा हामी विभिन्न क्षेत्रमा विभिन्न आबद्ध महिला दिदी बहिनीहरूसँग पनि कुराकानी आज <्याँगा> हामीसँग हुनुहुन्छ शान्ति कुञ्ज सामाजिक महिला उद्यमी संस्था लेखा समिति सदस्य लक्ष्मी पौडेल लक्ष्मीजी यहाँलाई हार्दिक स्वागत छ कार्यक्रम यहाँको दिन सारी कसरी व्यतीत भइरहेछ मैले अहिले चाहिँ चितन साक्षर अभियान भन्ने कार्यक्रममा महिला दिदी बहिनीहरूसँग गएर उहाँहरूको साक्षरता निरक्षरतालाई कसरी हटाउने भन्ने सम्बन्धमा उहाँहरूसँग सहकार्य गर्दै अगाडि बढिरहेको छु अनि लक्ष्मीजी यहाँ यो संस्थाभन्दा बाहेक अरू कुन कुन संस्थामा आबद्ध हुनुहुन्छ म विगत सत्र वर्षदेखि सामाजिक विकास तथा अनुसन्धान केन्द्र गैणाकटको सदस्यको रूपमा र त्यहाँ सामाजिक परिचालकको रूपमा लामो समयसम्म त्यो ठाउँमा था, काम गरेँ त्यहाँ मैले महिला दिदीबहिनीहरूसँग महिला सशक्तिकरणको विषयमा नारी शिक्षाको विषयमा कानुनी शिक्षाको विषयमा र महिला बचत तथा सहकारीका विषयहरूमा काम गरेँ त्यसपछि मैले जेन्डर सम्बन्धी विषयलाई लिएर जेन्डर विभेद भन्ने विषय लिएर म नेवामा काम गरेँ त्यसपछि फरवाडमा पनि मैले सामाजिक कार्यकर्ताको रूपमा तिन वर्ष काम गरेँ त्यसपछि हाल स्थानीय स्वरोजगार केन्द्रमा पनि म कार्यरत छु त्यस्तै ते गरेर अग्रज तथा महिला ऋण तथा सहकारी संस्थामा पनि म सदस्यको रूपमा रहेर रा काम गर्दै आइरहेको छु विभिन्न संस्थामा आबद्ध हुनुहुन्छ आज हामी तपाईँसँग कुराकानी गर्नेछौँ र अहिले कुराकानीलाई म अगाडि बढाउँछु शान्तिकुञ्ज सामाजिक महिला उद्यमी संस्थाको स्थापना चाहिँ कहिले भएको शान्ति गुन्ज महिला सामाजिक विकास संस्थाको स्थापना दुई हजार चौसठी दुई हजार सडसठी सालमा दुई हजार सडसठी सालमा भएको हो र म दुई वर्षदेखि लेखा समितिको सदस्यमा काम गर्दैछु यसको मुख्य गरी उद्देश्य चाहिँ के हो यसको उद्देश्य चाहिँ महिलाहरूलाई आर्थिक उत्पादनमा महिलाहरूलाई अगाडि बढाउनु यसको मुख्य उद्देश्य महिलाहरू आर्थिक अभावको कारणले पछि परिरहेका छन् उनीहरूले आफ्नै तरिकाले बिजनेस व्यवसाय गरेर आर्थिक उन्नति गरून् भन्ने यस संस्थाको मुख्य उद्देश्य र यो संस्थामा सम्पूर्ण महिला दिदीबहिनी मात्रै हुनुहुन्छ हजुर यसमा सबै महिला दिदीबहिनी मात्रै हुनु कतिजना हुनुहुन्छ चार सय एकाउन्नजना महिला दिदीबहिनीहरू हुनुहुन्छ र यसको यो संस्थाको चाहिँ कार्यक्षेत्र कति हो यस संस्थाको कार्यक्षेत्र रत्नगर नगरपालिका जस्तो यो संस्थाले चाहिँ महिलाको लागि खास के काम गर्छ यो संस्थाले महिलाको लागि बजार सङ्कलन गर्ने ऋण प्रवाह गर्ने अनि महिलाहरूले एउटा पसल पनि खोल्नु भएको छ त्यो सदस्यहरूलाई त्यो पसलमा सुफद मूल्यमा सामान बिक्री गर्ने बिउ बिजनदेखि लिएर मलहरू महिलाहरूका लागि आवश्यक पर्ने विभिन्न चिजहरू आर्थिक उत्पादनमा टेवा पौराउने खालका चिजहरू त्यसमा बिक्री वितरण पनि गरिन्छ जस्तो विभिन्न प्रकारका सिलाइ बुनाइका तालिमहरू केरा खेतीदेखि लिएर विभिन्न प्रकारका खेतीहरूलाई कार्य तालिमहरू चाहिँ अहिले त्यस्तो भएको छैन त्यहाँ चाहिँ केरा खेती अनि त्यसपछि गडौला खेती, का खेती, खेती अनि मैनबत्ती उत्पादन अनि त्यस्तै खालका कुखुरा पालनहरू अनि किराना पसलहरू त्यस्तो खालको महिलाहरूलाई तालिमहरू पनि दिएको छ बिजने योजना निर्माण तालिम भनेर व्यावसायिक योजना तालिमहरू प्रत्येक समूहमा उन्नाइ बिसवटा समूह छ प्रत्येक समूहमा गएर ती तालिमहरू दिइराखेको छ र महिलाहरूलाई उद्यमतिर कसरी आफूले व्यावसायिक योजना बनाएर अगाडि बढ्यो भने घाटा नाफाहरूका कुराहरू पनि हुन्छ हामीले यति लगानी गऱ्यो कति घाटा भयो कति नाफा भयो भन्ने कुराहरूलाई लिएर व्यावसायिक योजनाको तालिम म आफैले सञ्चालन सहभागी भएको थिएँ प्रशिक्षकको रूपमा त्यो तालिमहरू सबै समूहमा हामीले जस्तो तपाईँहरूलाई जस्तो विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दाखेरि कुनै संस्थाको सहयोग आउँछ या के छ अवस्था त्यो सामाजिक महिला उद्यमी सहकारी संस्थासँग सम्बन्ध रहेर भन्नुपर्दा पहिला विगत पहिला हेफर इन्टरनेसनलहरू सहयोग गरेर अनि सहकारी संस्था निर्माण गरेको हो धेरै पहिलाका कुराहरू म अलि पछि लेखा समितिको सदस्य भएको धेरै पहिलाका कुराहरू सबै मलाई त्यति राम्रोसँग थाहा नहुनसक्छ हेफर इन्टरनेसनलको सहयोगमा सहकारीको स्थापना भएको हो र त्यति बेला चाहिँ हेफर इन्टरनेसनललाई सहयोग गर्नुभएको थियो अहिले चाहिँ त्यहाँको महिलाहरू आफै सक्षम हुनु भइसकेको छ र विभिन्न ब्याङ्कहरूबाट आरएमडिसी भन्ने ब्याङ्कबाट हामीले पच्चिस लाख ऋण लिएर अनि त्यो ऋण चाहिँ हाम्रो सदस्यहरूलाई व्यवसायिक सदस्यहरूलाई जसले व्यवसाय गर्न चाहन्छ त्यो चा, सदस्यहरूलाई हामीले फेरि दिनु जस्तो यो ऋण लिने दिने प्रक्रिया चाहिँ कस्तो तरिकाले दिनुहुन्छ यो ऋण लिने दिने प्रक्रिया प्रत्येक महिनामा ब्याज बुझाउनु पर्ने हुन्छ र प्रत्येक तिन महिनामा किस्ता बुझाउनु पर्ने हुन्छ जस्तो महिला दिदीबहिनीहरूले चाहिँ यसबाट यस्तो विभिन्न कार्यक्रमहरू माध्यमबाट चाहिँ कतिको फाइदा लिनु छ यो चाहिँ के छ भने त्यहाँको महिलाहरूले जस्तै जुनले ऋण लानुहुन्छ शत प्रतिशत त्यही काममा प्रयोग गर्नुहुन्न तर पचास पर्सेन्ट महिलाहरूले त्यहाँबाट ऋण लगेर व्यवसाय सञ्चालन गर्नुभएको छ उदाहरणहरू छन् केरा खेतीहरू गर्नुभएको छ कुखुरा फर्म गर्नुभएको छ मैनबत्ती गर्नुभएको छ बेसार खेती गर्नुभएको छ गर्न गर्न खेती गर्न ती खेतीबाट आफ्नो आय स्तर चाहिँ बढाउनुभएको छ जे होस् पहिलेको अवस्थाभन्दा संस्थामा आबद्ध भइसकेपछि विभिन्न कार्यक्रमबाट चाहिँ दिदीबहिनीहरूले आफ्नो फाइदा लिइरहनु भएको छ लिइरहनु भएको छ रि दिदीबहिनीहरूमा एउटा वक्तित्व कलाको विकास भएको छ उहाँहरू बोल्न सक्ने हुनुभएको छ अनि त्यसपछि विभिन्न कार्यक्रममा भाग लिन सक्ने हुनुभएको छ अनि त्यसपछि महिलाहरूको हक हित के रहेछ हामी किन पछाडि परेका रहेछौँ भन्ने कुराहरूको पनि अनुभूति गर्न थाल्नु भएको छ जस्तो भनिन्छ संस्थामा चाहिँ महिला दिदीबहिनी मात्रै हुनुहुन्छ होइन जस्तै लेखा समिति हुनुहुन्छ जस्तो यो आर्थिक हिसाब किताबमा चाहिँ के समस्या आउँछ त्यहाँ चाहिँ कर्मचारीदेखि लिएर कार्य समिति सदस्य सबै महिलाहरू हुनुहुन्छ भनिन्छ नि महिलाहरू चाहिँ अब अलिकति हिसाब किताबमा केही कमी देखेला अथवा कसरी चाहिँ आफ्नो हिसाब किताबहरू म्यानेज गर्दा केही अप्ठ्यारा केही आउँछन् कि यस्तो नि अहिलेको महिलाहरू त धेरै अगाडि बढिसक्नु भएको छ होइन सबै कुराहरू त्यस्तै खालको क्यापेबल महिलाहरूलाई कर्मचारीको रूपमा राखिने गरिन्छ अनि त्यस्तो खालको समस्याहरू त्यस्तो अझै त्यस्तो समस्या परिरहेको छैन हिसाब किताबहरूमा आफैले त्यो सबै कुरा गइरहनु भएको छ जस्तो भावी योजना यो संस्थाले चाहिँ के कस्तो कार्य गरे र अब चाहिँ के कस्तो कार्य गर्ने योजना राखेको छ हामीले चाहिँ पञ्चवर्षीय योजना पनि निर्माण गरेका छौँ हामीले चाहिँ ग्यास डिलरहरू राख्ने अनि भवन निर्माण गर्ने अनि त्यसपछि महिलाहरूलाई आर्थिक उत्पादन गराउनको लागि यो महिला व्यवसायहरूलाई त्यही व्यवसायसँग सम्बन्ध रहेर सिपमूलक तालिमहरू पनि प्रदान गर्ने भन्ने हाम पञ्चवर्ष योजना छ र यसमा चाहिँ अब विभिन्न अरू दाती राष्ट्र दाती संस्थाहरूबाट सहयोग आयो भने र अब आफ्नै संस्थाको आन्तरिक कोषबाट पनि हामीले सिपमूलक कार्यक्रम अहिले चाहिँ गढेउला त्यो गढेउले मोलहरू बनाउने खालको का तालिमहरू सिपमूलक तालिमहरू सञ्चालन गर्छ जस्तो यहाँ चाहिँ विभिन्न सङ्घ संस्थामा पनि अरू अरू संस्थामा पनि आबद्ध हुनुहुन्छ महिला दिदीबहिनीको लागि विभिन्न काम कामहरू पनि गरिरहनु भएको छ र विभिन्न संस्थाहरूले गरेको कार्यमा यहाँ चाहिँ संलग्न पनि हुनुभएको छ सामाजिक विकास तथा अनुसन्धान केन्द्र गैँडाकोटको सदस्य पनि हुनुहुन्छ स्थानीय स्वरोजगार केन्द्र चितवनकै सामाजिक कार्यकर्ता पनि हुनुहुन्छ जस्तो महिलाहरू यस्तो विभिन्न कार्यक्रममा समावेश भइरहँदाखेरि चाहिँ महिलाहरूको अवस्था चाहिँ यहाँले के देख्नुहुन्छ म विगत चौध वर्ष अगाडि सामाजिक विकास तथा अनुसन्धान केन्द्रमा महिला सशक्तिकरण कार्यक्रममा काम गर्थे त्यति बेला महिलाहरू यो कार्यक्रममा सञ्चालन गर्दाखेरि एकदमै गाह्रो भएको थियो महिलाहरू समूह बनाउनु पर्ने हुन्थ्यो महिलाहरू समूहमा समावेश हुनै नचाहने र एकजना तिलकुमारी पौडेल भन्ने दिदीले भन्नुहुन्थ्यो बचत पाँच रुपियाँको दरले बचत गर्नको लागि उहाँलाई सोध्नुपर्छ भन्ने कुरा गर्नुभएको अनि मैले उहाँ भन्ने को हो भनेर मैले सोधेको थिएँ अनि उहाँ भने उहाँ हो भन्नुभयो कि उहाँले आफ्नो ना उहाँको हस्बेन्डको श्रीमानको नाम पनि भन्न चाहनु भयो होइन त्यसपछि म बाह्र वर्षदेखि बाह्र वर्षपछि त्यो समूहमा गएँ फेरि त्यति बेला उहाँले एकदम राम्रोसँग आफ्नो कुराहरू राख्न सक्ने र रा धेरै महिलाहरूको बिचमा गएर उहाँले वक्तित्वकोलाई भाषण पनि गर्न सक्ने हुनुभएको रहेछ अहिले त्यो महिलाहरूको काम पहिला त एकदमै महिलाहरू पछाडि हुनुहुन्थ्यो र विभिन्न सङ्घ संस्था एनजिओ आइएनजिओ र सरकारका गतिविधिले गर्दा पनि अहिलेको अवस्थामा सुधार भएको छ तर जुन तरिकाले सुधार हुनुपर्ने त्यो त भएको छैन र महिलाहरूसँग काम गर्दाखेरि मैले महिलालाई सबैभन्दा पहिला आफूमा आत्मविश्वासको कमी महिलाहरू स्वयंमा आत्मविश्वासको कमी भएको मैले धेरै पाउँछु जस्तो पछिल्लो समयमा विभिन्न घटनाहरू पनि घटिरहेछन् महिलामाथि होइन हुन्छ नि अब आफ्नै श्रीमानले श्रीमतीलाई जलाउने यस्ता अब बलात्कारका घटनाहरू सामूहिक बलात्कारहरू जलाउने दाइजो प्रथा यस्तो यस्तो छ नि जुन यो समाजमा कुरीति हो महिलामाथि नै बढी घटिरहेछन् होइन यस्तो हुनुमा चाहिँ तपाईँ के लाग्छ तपाईँ के भन्नुहुन्छ यस्तो हुनुमा मैले सबभन्दा पहिला त महिलाहरूमा आत्मविश्वासको कमी एउटा अरू कुरा महिलाहरूमा शिक्षाको कमी अनि अरू कुरा महिलाहरूमा स्वनिर्णयको कमी अनि त्यस्तै गरेर महिलामा आर्थिक एउटा पहुँच हुन्छ नि महिलाहरूमा मा महिलाहरूमा आर्थिक पहुँच नहुनु सबभन्दा विशेष गरेर महिलाहरूमा आर्थिक पहुँच नभएको कारणले गर्दा नै महिलाहरूमा दिन प्रतिदिन हिंसाहरू बढिरहेको छ जस्तो अब यो महिलाहरूमाथि जुन प्रकारका घटनाहरू घटिरहेछन् होइन दुर्व्यवहारका घटनादेखि लिएर विभिन्न ज्यानै जाने जस्ता घटनाहरू पनि हामीले सुन्नमा आइरहेछ होइन यसलाई कम गर्नुको लागि चाहिँ के गर्दाखेरि चाहिँ महिलामाथि हुने विभिन्न खालका यो हत्या हिंसादेखि लिएर यी घटनाहरू चाहिँ के गर्दा चाहिँ न्यून होला अन्त्य होला यो त अब सबै प्रत्येक नागरिकहरूले एउटा महिलाको शक्तिलाई पहिचान गर्नु पर्यो महिलाहरू पनि नागरिक हो भनेर तिनीहरूलाई सम्बोधन गरिनु पर्यो अर्को कुरा महिलाहरूमा आर्थिक पहुँच हुने खालका कार्यक्रमहरू ल्याइनु र महिलाहरूमा आत्मविश्वास बढाउने खालका यो महिला रोजगारका स सवालमा अहिले राज्यको डाटा हेर्दा प्रशासनिक क्षेत्रमा जम्मा पाँच पर्सेन्ट महिलाहरू र यो रोजगारको क्षेत्रमा महिलाहरूको अवसरहरू बढायो भने उहाँहरूको आर्थिक सुधार हुन्छ त्यसले गर्दाखेरि महिलाहरूको हिंसामा कम हुनसक्छ जस्तो मलाई चाहिँ लाग्छ है जस्तो स्थानीय स्वरोजगार केन्द्र चितवनकी सामाजिक कार्यकर्ता पनि हुनुहुन्छ है यो संस्थाले चाहिँ खास के काम गर्छ यो संस्थाले धेरै किसिमका कामहरू गर्छ जस्तै विशेष गरी महिलाको लागि महिलाको लागि चाहिँ अहिले अहिले हालमा आएर यो चितवन साक्षर अभियान भन्ने कार्यक्रम सञ्चालन गरेको छ यसमा चाहिँ अधिकांश महिलाहरू जम्मा आठ चौधजना सहभागी हुनुहुन्छ निरक्षरहरू हुनुहुन्छ महिला महिला मौल, पुरुष गरेर त्यसमा जम्मा बाह्रजना पुरुषहरू हुनुहुन्छ र आठ सय दुईजना जा चाहिँ महिलाहरू हुनुहुन्छ भनेपछि महिलाहरू चाहिँ साक्षरतामा निकै कमी देखियो निकै कमी अहिले रत्नगर जस्तो ठाउँमा रत्न नगर जस्तो नगरपालिकाभित्रको नगर र बजारको छेउछेउमा पनि साक्षरता कक्षाहरू निरीक्षर भएको कारणले सन्तान भइरहेको कस्तो चाहिँ यसको यो कार्यहरू कसरी अघि बढ्नु भएको छ यसको कार्यहरू चाहिँ जस्तै अब स्थानीय सुरजा केन्द्रले दुईवटा वडामा गर्छ एक नम्बर र आठ नम्बरमा र एक नम्बर र आठ नम्बरमा बिस आ एक एक नम्बरमा सत्र ठाउँमा साक्षरता कक्षा सञ्चालन भएको छ अनि आठ नम्बरमा चाहिँ बिस ठाउँमा र बिस ठाउँमा त्यहाँको टोलले एउटा पढाउने सा महिला सहजीकरण गर्ने एउटा कार्यकर्ता छानो छनौट गरेको छ अनि उहाँहरूले चाहिँ तालिमहरू दिएर त्यसपछि उहाँहरूले पढाउन थाल्नु भएको छ र हामीहरू चाहिँ त्यसको ते, निरीक्षण अनुसन्धान र अनुगमन गर्नको लागि ती समूहहरूमा पुगिन्छ जहाँ त्यो सखाहरू सा सहजीकरण गर्ने बहिनीहरूले पढाउनुहुन्छ हामी जहाँ त्यहाँ पुगिन्छ र त्यहाँ गइसकेपछि महिलाहरूको विभिन्न गतिविधिहरू हामीले चाहिँ त्यहाँ महिलाहरूका पीडाहरू महिलाहरूका हिंसाहरू पनि त्यहाँभित्र पनि थुप्रै कुराहरू हामीले सुन्नमा आउँछ जस्तो उहाँहरूको सहभागिता चाहिँ कस्तो रहेको छ उहाँहरूको सहभागिता जस्तै पहिला जुन नामहरू लेखाउनु भएको थियो सुरुमा त्यो नामहरू लेखाउन भन्दा उहाँहरू उपस्थितिमा अलि चाहिँ कम जति ज जस्तै बिसजनाले नाम लेखाउनु भएको छ भने पन्ध्रजना उपस्थिति हुने अनि उपस्थितिमा कम हुने अनि कारण चाहिँ किन यसो गर्नुभयो भन्दाखेरि मलाई चाहिँ उहाँले पठाउनुहुन्न भन्ने एउटा प्रायःको उहाँले पठाउनुहुन्न अब किन जानु पऱ्यो अब गरेर गएर जागिरी पाइने हो र भन्ने जस्ता आवाजहरू उहाँहरूले दिनुहुन्छ अनि पढ्न गएकै न्युमा चाहिँ अलिकता हिंसाहरू घटेको घटनाहरू पनि हामीले पाइरहेका छौँ सुन्नमा आइरहेको छ जस्तो सम्पूर्ण महिला दिदीबहिनीलाई चाहिँ साक्षर बनाउनु बना, बना, चाहिँ के गर्नुपर्ला सम्पूर्ण दिदीबहिनी महिला दिदीबहिनीलाई साक्षर गराउनको लागि पहिला त महिलाहरू भित्रबाट मले केही जाने भने म समुदायमा अलिकति मेरो पहिचान बढ्छ भन्ने उहाँहरूमा अनुभूति हुनुपर्छ उहाँहरूमा मलाई यस्तो लाग्छ कि उहाँहरू मा आफैमा अब मैले जागिर पाउने होइनखेरि मैले किन पढ्नु पऱ्यो भन्ने धारणा पनि एकदम प्रशस्त मात्रामा पाइन्छ त्यो म सक्दिनँ म गर्दिनँ भन्ने कुराहरूलाई उहाँले त्याग्नुपर्छ त्यो त्याग्यो भने उहाँहरू पक्कै पनि साक्षरता बनाउन सकिन्छ जस्तो अरू पनि महिला दिदीबहिनीको लागि अरू कार्यक्रमहरू के कस्ता रहेका छन् अरू कार्यक्रमहरू जस्तै मैले चाहिँ त्यो लैङ्गिक सम्बन्धी कार्यक्रमहरू ट्रेनिङहरू चलाउने गर्छु महिलाहरूले गर्ने काम पुरुषहरूले गर्ने काम र त्यो कामहरूको बारेमा तुलनात्मक अध्ययनहरू जस्तो लैङ्गिक विभेद भन्नुभएन लैङ्गिक विभेदको अवस्था चाहिँ कस्तो छ यो लैङ्गिक विभेदको अवस्था सर र बाहिरबाट देख्दाखेरि अहिले छैन भन्ने जस्तो लाग्छ नारी पुरुष सुन्नमा आउँछ सबैलाई कन्टस्थ पनि छ तर यथार्थमा भित्र गएर हेर्दा त्यस्तो छैन म आफू म म अरूलाई होइन म आफ्नो उदाहरण दिन चाहन्छु मेरो श्रीमान टिचिङ गर्नुहुन्छ म पनि जब गर्छु अनि हामी दुईजनासँगै घरमा गयो भने उहाँले भन्नुहुन्छ कि चिया पकाएर लियो लक्ष्मी आएर उहाँले भन्नुहुन्छ अनि त्यति बेला मैले त्यति बेला तपाईँसँगै आएको छ तपाईँले पनि पकाउनु नि त तपाईँले पकाएर मलाई दिँदा पनि हुन्छ भन्यो भने त्यहाँनिर अलिकता तिक्तताको स्थिति पैदा हुन्छ त्यसमा पनि अब सासूहरूबाट ए किन यस्तो काम गराइस् भन्ने खालको आवाजहरू त्यस्तो खालको मैले यो आफूले गरेको आफूले लिएको अनुभूति हो पके पनि त्यो समाजमा जतिसुकै नारी पुरुष बराबर भने पनि यस्ता खालका विभेदहरू जुन भित्री छन् जुन देख्न सकिँदैन भनौँ न सबैले भोगिरहेका छन् योभन्दा बाहेक अरू लैङ्गिक विभेद अन्तर्गत चाहिँ के कस्ता पर्छन् लैङ्गिक विभेद अन्तर्गत जस्तै अब यो सबैले घर घरमा प्रत्येक महिला शिक्षित अशिक्षित सबैले एकदम बेला भएको छ यसमा चाहिँ प्रमुख त म धेरैचोटि भनिसकेँ जस्तै अब लैङ्गिक विभेदमा प्रमुख त महिलाहरूको आफ्नो नाममा केही पनि छैन प्रमुख विभेद भनेको थियो अनि अरू कुरा महिलाहरूमा शिक्षा दिने बेलामा पनि अलिकता विभेद गरिन्छ भनिन्छ नि भात खुवाउने बेलामा पनि विभेद छ पाँच महिनामा महिलालाई छोरीलाई पाँच महिनामा भात खुवाइन्छ किनभने उसले एक महिना आमाको दुध कम उसले एक महिनै आमाको दुध खान दिइएन एक महिना कम छोरालाई छ छो महिना हुन्छ छोरीलाई पाँच महिना हुन्छ त्यहाँबाट विभेदको सुरुवात त्यसरी भएको हुन त भुँडाबाट पेटबाटै भएको अब अहिले त छोरी थोरै सन्तान पाउने नाममा आमाहरूले नै कति भुण हत्याहरू गर्नुभएको छ र त्यो चाहिँ समग्रमा महिलाहरूलाई पनि दोष दिइन्छ नि तर त्यहाँभित्र एउटा पुरुष त एउटा पुरुषवादपीति सत्ताको हाबी हुन्छ कि त्यसले गर्दाखेरि महिलाहरूलाई त्यस्तो खालको कुसुमुकुस वातावरण सिर्जना गर्छ र अनि भुण हत्या गर्न बाध्यता बनाउँछ जस्तो महिलाहरूको अवस्था चाहिँ जुन स्तरमा छ अहिले यो अवस्थाभन्दा माथि निकाल्नको लागि विनय घटनाहरू हत्या हिंसाहरू हुन्छन् त्यसलाई अन्त्य गर्नको लागि चाहिँ के गर्यो भने चाहिँ महिलाहरूको अवस्था पक्कै पनि राम्रो हुन्छ यो अवस्था जुन छ त्योभन्दा बेटर हुन्छ यहाँलाई चाहिँ के लाग्छ यहाँलाई चाहिँ मलाई चाहिँ के लाग्छ भने महिलाहरूमा पहिला सचेतनाको विकास गराउनुपर्छ हामी पनि केही हौँ भन्ने जबसम्म उहाँहरूलाई आफूले महसुस गर्नुहुन्न र परनिर्भर जबसम्म रहिरहनुहुन्छ नि परनिर्भर हटाउनु पऱ्यो मुख्य गरेर श्रीमानको भर अथवा पहिला छोरी हुँदाखेरि बा बाबुआमाको भरमा पर्नुहुन्छ त्यसपछि श्रीमानको अनि पछि छोराको त्यो परनिर्भरता हटायो भने महिला सहभागिता र महिला समानताका कुराहरूमा चाहिँ अलिक परिवर्तन गर्न सकिन्छ हुन्छ लक्ष्मीजी कार्यक्रममा आइदिनु भयो हामीसँग मिठा कुराकानी गरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद हुन्छ हजुरलाई पनि मलाई यहाँसम्म रेडियोसम्म आएर बोल्ने मौका दिनुभयो र आफ्नो दुई चार कुराहरू महिलाहरूको सामु राख्ने मौका दिनुभयो हजुरलाई पनि धेरै धन्यवाद हवस् त यिनै कुराकानीसँगै आजको लागि कार्यक्रम नारी सरोकारबाट विदा माग्ने मेला भइसकेको छ यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि कक्षमा रहेर साथ दिने प्राविधिक मित्रहरूजनलाई पनि हार्दिक आभार प्रकट गर्दै आजको लागि कार्यक्रम नारी सरोकारबाट तपाईँको आफ्नै साथी म सम्झना पनि छुट्टिन चाहन्छु